स्वागत देश संचालक थुप्लो पाँच मेगा हात सँगै इन्टरनेट अनलाइन सुनिरहनु भएको यो कार्यक्रम देश विदेश विदेश हरेक हप्ताको मंगलबारुलेटिन आउने गर्छ हामी आउने गर्छौँ कार्यक्रम देश विदेशमा विशेष गरी हामीले विदेश जान लाग्नुभएका तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनीहरूसँगको कुराकानी प्रस्तुत गर्ने गर्छौँ त कहिले विदेश जानु पूर्व ध्यान दिनुपर्ने कुराहरू र गइरह आइसकेपछि पनि युवा युवतीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ आज पनि हामीले आजभन्दा चार वर्ष अगाडि मलेसिया गएर फर्कनु भएर नेपालमा आएर केही पेसा गर्नुभएका रत्नगर एघारका गोविन्द दुलालसँग कुराकानी गर्नेछौँ कुराकानी गर्नु अघि सुनौटा सेम मधुर आवाज आंसु कुछ न दर की रख है उनछा हम्र मिलन तिम पर खीरा ख है हो आंसू कुछ न दर की रख है उनछा हम्र मिलन तिम पर खीरा ख है परखीरा ख है माया परी रख तिम पर खनु भत्ता सीना खोजने पागल मन लौसला देख अंधेरी को परखल गिरी आउला बिहानी लिये तिम पर खेलू सिना खोजने पाल म हौसला दिराम पर्खिन खिति श्रोता आवाजपछि आउनु सकिने मैले बताइसकेको छु आज हामीसँग प्रत्यक्ष हुनुहुन्छ रत्नगर एघारका गोविन्द दुलाल उहाँसँग कुरा गर्ने अगाडि बढाउँ गोविन्दी स्वागत छ कार्यक्रममा विदेश जानुभयो विदेश जानुभन्दा जानु पहिले चाहिँ नेपालमा के गर्नु थियो म विदेश जानुभन्दा अगाडि शिक्षक शिक्षण पेसामा बिए पढ्दै बिहत्तर पढ्दै थिएँ पढ्दा पढ्दै अब पढाइ लगभग लगभग सिद्धिने अवस्थामा थियो मसँग आर्थिक कमजोरीको कारण पढ्नलाई मैले बिचमै ब्रेक गरेर ब्रेक गरेँ ब्रेक गरेपछि मैले मिना कम्युनिकेसन प्रोग्राममा लगभग दुई वर्ष जति काम गरेँ देशको चाहिँ बिग्रिदो राजनीतिक अवस्थाले गर्दाखेरि त्यसमा पनि लगभग त्यो कार्यक्रम पनि बन्द भयो बन त्यो कार्यक्रम बन्द भएपछि अब के गर्ने भनेर मैले चाहिँ अब विदेश जानै नै पऱ्यो अब यहाँ बसेर केही पनि नहुने भयो भनेर भन्ने लाग्यो र विदेश जानलाई त्यसपछि विदेश जानी एउटा शिक्षण पेसा पनि अँगालिसक्नु भएको रहेछ र राजनीतिक अवस्थाले गर्दा विदेश लागे भन्नुभयो र विदेश चाहिँ कति लगानी गरेर जानुभयो र कुन मेन पावरबाट जानुभयो मेन पावर त अहिले ठ्याक्कै मलाई चाहिँ आएन लगानीको कुरो गर्नुहुन्छ भने मैले लगभग पचहत्तर हजार रुपियाँ क्यास तिरेर गएको हो कस्तो दलाल मार्फत जानुभयो अथवा कसरी जानुभयो र के कामको लागि जानुभयो होइन दलाल मार्फत होइन मैले सिधै मेन पावरमै कन्ट्याक्ट गरेर गएको हो तपाईँको तलाब त ल त्यहाँ सात सय दिन्छ भनेर गएको ओभरटाइम त्यसपछि दुई घन्टा ओभर अनिवार्य हुन्छ भनेर गएको तर जस्तो भनेर त्यसमा भनिएको छु तर त्यो अनुसार पाइएन त्यसरी यहाँले भनिरहनु भएको छ जस्तो भनियो त्यस्तो पाइएन भनि नरहँदा जस्तै यहाँ त अलिकति अध्ययन गरेर अध्यापन गराएर पनि जानुभएको मान्छे एग्रिमेन्ट पेपरहरू हुन्छ त्यो सम्झौता पेपरमा चाहिँ तपाईँले हेर्नु भएन सम्झौता पेपरमा उनीहरूले चाहिँ एक एउटा देखाएर अर्कोमा पठाउने गराइ गर्ने रहेछ अब हामीलाई त थाहा भएन भने अगाडि पनि नगएको अब के हो के हो विदेश जाने हावामा लागेर हिँडिहाल्यो होला नि त राम्रै होला भनेर चाहिँ चाहिँ विदेश जानलाई तयार भएर गयो अब त्यो कुरो देखाउँदै एउटा देखाइयो तर अर्कै कम्पनीमा पठाइएछ त्यसो गरिरह मलेसियामा चाहिँ यहाँलाई कतिको समस्या परे समस्या त उहाँ भएपछि काम जुन काम भनेर गएको त्यो त्यो काम नभइकन अब अर्कै काममा पऱ्यो हामी समस्याको कुरो गर्नु छ खासै त्यही तलबको विषयमा अब अलिकति समस्या भएको करु तर अरू चाहिँ समस्या चाहिँ त्यति भोग्नु परेन यहाँले जसरी पचहत्तर हजार रुपियाँतिर जानुभयो र जुन काम भनेको त्यो पाउनु भएन र त्यति गरिरहँदाखेरि त्यहाँको चाहिँ एउटा कुटनीतिक निकायसँग सम्पर्क गर्नु भएन त्यो विषयमा मलाई त्यति ज्ञान पनि थिएन कुटनीतिक त्यहीँ कहाँ गएर सम्पर्क गर्ने के गर्ने एक त भाषा पनि नआउने त्यहाँको भाषा पनि हामीले जाने नबुझेको त्यहाँ अङ्ग्रेजी अलिअलि बोल्न सकिन्थ्यो तर त्यहाँका स्थानीय मान्छेहरू चाहिँ अङ्ग्रेजी पनि त्यति राम्रोसँग नबुझ्ने भएको कारणले त्यसको लागि कहाँ कसरी जाने के गर्ने भनेर पहिला सुरुमा केही गर्नै सकेन कति वर्ष बस्नुभयो मलेसियामा म तिन वर्ष बसेँ तिन वर्षसम्म कतिको आम्दानी गर्नुभयो कतिको दुःख पाउनुभयो आम्दानी त अब यहाँलाई पचहत्तर हजारको ऋण तिर्दै लगभग दुई वर्ष बित्यो एक वर्षको केही पैसा कमाएर देशमै केही गर्नुपर्छ गर अब यहाँ मात्रै बसेर हुँदैन भनेर देशमा फर्केर आएँ कति साल अघि आउनुभएको नेपालमा म 4 वर्ष अगाडि यहाँले नेपाल फर्केर आइसकेपछि के काम गर्न सुरु गर्नुभयो नेपाल फर्केर आइसकेपछि एक वर्ष त के गर्ने भन्ने कुरोमै अलमल लिएर बसियो बस्दाखेरि अब साथीभाइ दायामा हेर्दाखेरि केरा पेसामा आबद्ध हुनुभएका दा आब दाजुहरूसँग दा छलफल गर गर्दाखेरि केरा पेसा गरौँ त य यही ठिक छ अहिले तत्कालको लागि यही नै राम्रो भइरहेछ त्यही केरा पेसै गर्ने गरौँ त भनेर चाहिँ त्यतै लाग्यो सुरुमा यहाँले जसरी केरा खेती गर्ने व्यवसाय साथीहरूसँग सल्लाह लिएर केरा खेती गर्नुभयो सुरुमा केराखेतीमा चाहिँ कति लगानी गर्नुभयो र कति क्षेत्रफलमा गर्नुभयो सुरुमा मैले लगभग एक बिघाबाट सुरु गरेको हो त्यसमा लगानी लगभग तिन लाख रुपियाँ लागेको थियो पहिलो वर्ष लगानी अलिक बढी पर्ने त्यसबाट त्यसबाट बेचेर आएको आमदानीले लगभग बराबर मात्रै भइयो बिचमा चाहिँ कतिको आमदानी गर्नुभयो बराबरी मात्रै भयो त्यसपछि चाहिँ कतिको आम्दानी भयो त्यसपछि दोस्रो वर्ष तपाईँको खडेरी परेर केरामा उत्पादन कम भएको कारणले केरा चाहिँ तपाईँको घाटामै गयो लगभग तपाईँको एक लाख एक एक लगभग एक दुई लाखको दरले चाहिँ घाटा सहाउनु पऱ्यो अनि घाटा सहियो फेरि अर्को वर्ष अब यति यसरी चाहिँ भएन अब लगानी घाटा चाहिँ उठाउनु पऱ्यो भनेर थप एक बिघा फेरि चाहिँ केरा खेती गर्ने सोच बनाएर अर्को बिघा थपेर दुई बिघा बनाको यो चाहिँ यस्तो अब यो जुन खडेरी पर्ने र हावरीले केरा खेतीलाई क्षति गरिरहने गरिरहँदा यहाँले फेरि चाहिँ धेरै अरु बिगा चाहिँ थप्नुको कारण के त सुरुमा त त्यसरी हावहरूले क्षति गरेको थिएन मैले जब सुरु गरेँ अगाडि दुई तिन वर्ष राम्रै कमाइ भएको रहेछ साथीहरूसँग परामर्श लिँदाखेरि पनि अरू पेसा गर्नुभन्दा के पेसामा चाहिँ तपाईँलाई चाहिँ ठिक छ बाहिर गऱ्यो भने के गर्ने सधैँभरि बाहिर किन हुन्छ यही ठिक छ यसैले दिन्छ भन्ने स सा, सल्लाह पाएपछि केरामा पेसामा लागेको बाक हुँ त्यतिखेरसम्म त त्यति क्षति भएको देखिएको थिएन थिएन पनि त्यसपछिका वर्षहरूमा पहिलो वर्ष बराबर भयो दोस्रो वर्ष खडेलले खाइयो तपाईँको अब आउँदै गर्दा दुई एक एक अब त्यो आफूले चाहिँ त्यो जति घाटा छ घाटालाई चाहिँ अब पूर्ति गर्नुपर्छ अब यसै यसलाई पनि यतिमा मात्रै सीमित नगरिकन अलिकति बढाएर गर्नुपऱ्यो भनेर चाहिँ एक बिघा अरू थप गरेर चाहिँ केरा लगाएको थिएँ तर अहिलेको वर्ष दोस्रो वर्ष तपाईँको खडेरीले खडेरीले चाहिँ साफै गरिदिएर तपाईँको ब बिगाकै तपाईँको एक लाखको दरले चाहिँ दुई लाखको दरले चाहिँ घाटा बनाएपछि अहिलेको वर्ष त यो हुरी हावाहुरीले नै तपाईँको चाहिँ लगभग जम्मै नै लगानी नै केही पनि नउठ्ने अवस्थामा पुर्याइदियो यसरी यो अहिले शनिबार राति मात्रै जसरी हावा हुँदै गयो चार बिघा क्षेत्रफलमा यहाँले दुई बिघा क्षेत्रफलमा यहाँले चाहिँ केराखेती गर्नुभयो र दुई बिघा बिघामा कति जति हावाले चाहिँ क्षति गऱ्यो यहाँको तपाईँको दुई बिघामा लगभग असी पर्से प्रतिशत जति मेरो क्षति भयो भनेपछि अस्सी क्षति हुँदा यहाँले चाहिँ रकममा चाहिँ कति रकम जति घाटा लाग्यो यहाँलाई लगभग तपाईँको पाँच लाख रुपियाँ जति मेरो घाटा छ अब के छ यहाँहरूको समिति पनि छ र पाँच लाख रुपियाँ घाटा पनि भयो अन्य किसानहरूको पनि साठी लाखसम्म घाटा भयो भन्ने हामीले जानकारी पाएका छौँ र के गर्ने विचारमा हुनुहुन्छ यहाँहरू हो हाम्रा केराखेती गर्ने साथीहरू यतिखेर मर्माहित भएका छन् घाटाको विषयमा हेर्नुहोस् मेरो त पाँच लाख भयो कयौँ साथीहरूको तपाईँको चाहिँ त्यही पेसामा आबद्ध गरेर त्यही जग्गा अरू जग्गा भाडामा लिएर केही गराउँला छोराछोरी पढाउँला चाहिँ केही कमाउँदा चाहिँ घर राम्रोसँग गुजारा गराउँला भन्ने साथीहरू साथीहरू अहिले तपाईँको चाहिँ सडकमा आउने पनि अवस्था आइसक्यो सडकमा आइपुग्नु भयो उहाँहरू यहाँको जुन केरा व्यवसाय समिति छ केरा व्यवसाय समितिले चाहिँ कस्तो पहल गर्दैछ त्यसको लागि समितिले चाहिँ केही कार्यक्रमहरू अगाडि बढाउँदैछ हाम्रा जिल्लाका जिल्ला कृषि कार्यालयका जिल्ला कार का, हाकिमहरूलाई यहाँ बोलाएर तपाईँको चाहिँ कार्यक्रम हिजो पनि गऱ्यो भने चाहिँ हाम्रो केरा व्यवसाय समितिले गर्यो उहाँहरूको उहाँहरूको अनु कुरा अनुसार हामी पनि यहाँको लागि यत्रो क्षति भयो यसको लागि मलमपट्टिको लागि हामी सक स सक, सकभर क्षतिको चाहिँ क्षति दिन हामी चाहिँ कोसिस गर्नेछौँ भन्ने आश्वासन उहाँहरू दिएर जानुभएको छ आउँदा दिनहरूमा अन्य कार्यक्रम गर्दै राज्यलाई प्रेसर दिने दवाब दिने र किसानलाई चाहिँ केही न केही गर्ने कार्यक्रमहरू अगाडि बढाउने हुनेछ भन्ने लागेको छ जसरी एउटा किसानले एक बोट केराको लागि जति खर्च लाग्छ त्यसरी क्षति भयो र सरकारले दिने क्षतिपूर्ति चाहिँ निकै न्यून हुन्छ भन्ने सुनेको छ र यहाँलाई चाहिँ कस्तो लाग्छ यो क्षतिको लागि चाहिँ सरकारले कति रकम दिए हुन्थ्यो जस्तो लाग्छ यहाँलाई हो न्यूनकै क्षति न्यून आउने कुरो चाहिँ वास्तवमा हो नै तपाईँको प्रत्येक वर्षहरूमा अगाडिका केही वर्षहरूमा पनि सरकार यसरी नै किसानका केरा क्षति भए त्यो क्षतिको कुरो क्षतिको विवरण लेखियो तर सरकारले दिने बेला तपाईँको प्रतिभोट एक रुपियाँ दरले मात्रै आउँछ तपाईँको लगानी हुन्छ कमसे कम एक सय प पत चालिस पचास रुपियाँ त्यो एक रुपियाँले किसानको के हुन्छ त्यो क्षति त्यति एक रुपियाँ आउनु नआउनुको केही अर्थै राख्दैन हेर्नुहोस् तपाईँको सरकारले हामीलाई चाहिँ यदि क्षति नै किसानलाई जोगाएर कृषि पेसालाई उकानी नै हो र किसानलाई जोगाउने जो नै हो भन्ने कुरो सरकारले राख्छ भने कम्तीमा पनि हाम्रो नाफा हामीलाई चाहिएको छैन हामीलाई लागेको प्रति बोर्डको लगानी सरकारले दिएदेखि किसानहरूलाई किसानलाई केही राहत हुन्थ्यो अब यसरी थुप्रै लगानी गरेर जसरी चालिस लाखसम्म घाटा भयो यहाँको पाँच लाख घाटा भयो त्यो घाटा भइसकेपछि अब चाहिँ के गर्ने सोच बनाउनु भएको छ अब अहिले तत्कालै चाहिँ के गर्ने भन्ने कुरोमा अलमलमै बसिएको छ हेर्नुहोस् मर्माहित भएको छ केही सोध्न पनि सकेको छैन अहिले तत्काल तपाईँको भयो अब कसरी बालबच्चा पाल्ने कसरी हुर्काउने कसरी पढाउने अब के गर्ने भनेर ठ्याक्कै नै अहिले सोध्न सक्ने अवस्था चाहिँ छैन अब यसरी केरा खेतीबाट घाटा लाग्यो र अब फेरि यही पेसा गर्छु अथवा अन्य पेसा अँगाल्नु पर्यो अथवा विदेश जाने केही सोच बनाउनु भएको छ सा? सरकारले कृषि पेसालाई काहीँ न काहीँ जोगाउने गरी कुनै नीति ल्यायो भने त यही पेसामा पनि आबद्ध भएर फेरि नै केही गर्न सकिन्छ कृषि पेसालाई नै अँगालेर केही गर्न सकिन्छ भन्ने सोचमा चाहिँ छु अब यसरी केराखेतीले जुन क्षति भयो भइसकेपछि अब पुनः त्यति नै बिगामा केरा लगाउनुहुन्छ अथवा चाहिँ के गर्नुहुन्छ अब राज्यले राज्यले कृषि पेसालाई चाहिँ र किसानलाई जोगाउने गरी जोगाउने गरी लगानी अथवा कसरी का, का, सुरक्षित हुन सकिन्छ त्यो बाटो पाटोहरू रा। खोजेर राज्यले किसानलाई यसरी गर काहीँ न टिक्न सकिन्छ भन्ने वातावरण तयार भयो भने थपेर पनि काम गर्नु चाहिँ सकिन्छ यहाँले जुन केराखेती सुरु गर्दा अहिले ब्याङ्कबाट लोन लिएर गर्नुभयो अथवा चाहिँ आफूले विदेशबाट कमाएको सम्पत्तिले सुरुवात गर्नुभएको गर थियो सुरुमा त विदेशबाट केही पैसा आएको त्यसैबाट सुरु गरेको थिएँ तर अहिले पछि बिचमा आएर जब घाटा हुँदै गयो त्यसपछि जग्गा राखेर ब्याङ्कबाट नै लोन लिएर कारोबार अगाडि बढाएको थिएँ अब यसरी जसरी नेपाल चितवनमा यो कुखुराको राजधानी भने जस्तै अहिले केराको पनि राजधानी भएको थियो र पछिल्लो समयमा जसरी कुखुरालाई पनि सरकारले कृषि मन्त्रालयले एउटा सहयोग गर्यो त्यस्तै किसिमको चाहिँ केरालाई सहयोग गरेन भन्ने पछिल्लो आवाज आइरहँदा यहाँहरूले चाहिँ अब कस्तो तरिकाले सरकारलाई चाहिँ अलिकति गर्दै भन्ने चाहना लिएर अगाडि बढ्नुहुन्छ हो कुखुराको कुखुरालाई जसरी खेती सरकारले दिएको छ त्यसै गरी नै केराको जति क्षति भएको छ त्यसको लागि चाहिँ सरकारले पनि त्यस्तै खालको पहल गरेर किसानलाई जोगाइदियो हुन्थ्यो भन्ने चाहिँ हामी हामीमा छ तर के गर्ने अब सरकारको नीति र कार्यक्रम हेर्नुहोस् यहाँ यत्रो केरा थियो तपाईँको विदेशबाट इन्डियाबाट दुनियाँ केराको तपाईँको लगभग अहिले दसैँ तिहारमा इन्डियाबाट नल्याउँदाखेरि पनि हाम्रो देशमा देशलाई आवश्यक पर्ने केरा त्यत्रो रकम तपाईँको चाहिँ देश पनि सुरक्षित भएर बस्थ्यो अहिले हाम्रा यत्रा चाहिँ ल लगानी गरेका पैसाहरू यसै डुबियो तर हाम भोलि यहाँकै स्थानीय किसानहरूले केरा किनेर के खाने किसानहरूले तपाईँको इन्डियाबाट आउने केराहरू किनेर के खाँदाखेरि हाम्रो यहाँका देशको यो चितवन अथवा नेपालभरिका पैसा ती सबै विदेशी अवस्थामा पुर्याइदियो हुन्छ गोविन्दजी यहाँले जसरी मलेसियामा जानुभयो चार वर्ष अघि तिन वर्ष बस्नुभयो र आइसकेपछि आफ्नै देशमा केही गरौँ भनेर केरा खेती गर्नुभयो र विडम्बना यो दैवी प्रकोप क्षति क्षति भयो केरालाई र यसपछि तपाईँ अब विदेश नलाग्ने यहीँ पनि सरकारले केही गर्यो भने सहयोग गरेमा फेरि पनि केरा खेती गर्छु भन्नुभएको छ कुराकानीको लागि धेरै धेरै धन्यवाद र अन्तमा केही भन्न चाहनुहुन्छ अन्त्यमा धन्यवाद तपाईँले यहाँ यहाँ बोलाएर मसँग के विदेश विदेशका किसानलाई भएका कर्का मर्काहरूको बारेमा बोल्न दिनुभयो उहाँहरूलाई धन्यवाद दिँदै दिन, दिन, दिन चाहन्छु हवस् धन्यवाद आदरणीय श्रोता हामीसँग हुनुहुन्थ्यो रत्न गरेका रेखा गोविन्द दुलाल जो तिन वर्ष बस मलेशिया बसेर केही आम्दानी लिएर नेपाल फर्किसकेपछि केरा व्यवसायमा लाग्नुभयो र केरा व्यवसाय गरिसकेपछि अन्तत उहाँ केरा खेतीबाट पनि पलायन हुने स्थिति आइसकेको उहाँले बताउनुभयो नेपाल सरकारले कृषि देश भनिरहँदा इसी क्षतिपूर्ति नदि वहाँ को मन फेरी पनी फलान भर विदेश होने यहां किसान सरकार ने एकचोटी यहां किसान राहत स्वरूप यहां नहीं प्रेरणा उत्पादन करोस् भाई हमी चाहौ हजलाई कार्यक्रम सुनेर साथ में तैयला धन्यवाद धन्यवाद प्राविधिक मित्र सोमलाई र तईफ फिर विदेश जुन अथवा गईस तेई प्रतिक्रिया हमें संपर्क कर सकूने रेडियो अर्पण एक सौ चार ठूल पांच मेघाहज को टेलिफोन नंबर शून्य छप्पन्न पांच त्रिसठी तीन सै तीस में संपर्क कर अथवा तईसग इंटरनेट को सुविधा है रेडियो अर्पण एट द रेट प्रतिक्रिया पढ़ा सकूँ हमस्त कार्यक्रम श्री तीन जलस में त्यवाद म कार्यक्रम बट बिदा होमस्कार